कार्यक्रम कृषि चौतारी कृषि कार। चौतारी कार्यक्रममा तपाईँलाई स्वागत छ यो कार्यक्रम रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्सले उत्पादन गरेको हो कार्यक्रममा कृषिमा देखा परेको समस्या र त्यसको समाधानको विषयमा छलफल हुनेछ कार्यक्रम कृषि चौतारी रेडियो अर्पण एक सय सँगै इन्टरनेट वेबसाइट डब्लु डब्लु पनि एकैसाथ प्रसारण भइरहेको छ कार्यक्रम प्रत्येक आइतबार अपरान्ह चार बजेको अर्पण खबर पछि करिब करिब पाँच बजेसम्म प्रसारण हुन्छ कृषिमा असाध्यै रुचि राख्ने डाँडाघरे ठुला बाह्र कृषि समस्या झरको नमानी समाधान गर्ने जेटिए बाबु अहिले पिपल चौतारीमा हुनुहुन्छ हामी पनि लागौंतातिर के गन्थन मन्थन हुँदैछ सुन्नतर्फ मस्कार नमस्कार नमस्कार सन्चय हुनुहोस् ठुलो बाटी ठुलो बाबा हेर्नु नि यो गर्मी छ गर्मी कति हो यो पानी परे पनि किन यस्तो गर्मी भयो भनेको अब पानी परे पनि गर्मी चाहिँ नहराउने क्या ते ते ते पानी परिरह्यो भने अलिअलि सित सित बचास चाहिँ चाल चाल त्यही त नि ठुलो भा त्यही त नि यसो डाँडा चढ्दै आएको पानी पनि बिचमा पऱ्यो अलिअलि होइन ठुलो भा यसो अनि त्यसपछि बाटो पनि अलि रातो पर्यो अनि चिप्लेर धनी तल खसे गरेँ अब <laughs> आज जेटिएमा चिप्लिनु भएको थियो मलाई बर्बाद पर्दो के नि झन् कति मनमा चाहिँ अब कुरा छ नि यसपालि अब आज मात्रै मकै पनि प्याट पुट भाँचेर भ्याइयो ए मकै भाँचेर बिउ पनि करिब करिब बढ्दैछ अब झन् यो बिउलाई कसरी रोप्दा राम्रोसँग धान फल्छ भन्ने कुरो बुझ्नु छ आज जेठे बाबुलाई केही तलमाथि भएको भए त मेरो त घर बाँच्दै हुने जेठे बाबु त्यो ठुलो हरियो मकै चाहिँ खाएर जानु पर्ला जस्तो एकदमै हुन्छ नि ठुलो भा बनाउनु भएको होला पक्कै पनि जेठे बाबा आउँछ भने थाहा छ अब त्यो चाहिँ खाएर चाहिँ आज जानुपर्छ अब तपाईँले कसरी चाहिँ बनाउनु भएको छ एकछिनपछि खामलाई त्यो कुरा छुट्टै भयो होइन ठुलो अब यो धान चाहिँ कहिले रोप्ने हाम्रो पानीकै समस्या त समस्या छ यो असार पन्ध्र पनि आउन आउन थाल्यो है ठुलो सोह्रको बिचमा कहाँ रोपाईँ गरिदिए कि भन्ने योजना छ है मेरो चाहिँ त्यो भयो भने त हुन्छ ठुलोबा अब पानी परेन भने फेरि बर्बाद हुन्छ ठुलो बा हेर्नुहोस् अब यो गाउँघरतिर पानी परेन भने एकदमै समस्या हुन्छ होइन ठुलो बाबा एकदमै है अनि ठुलोबा यो बिउ चाहिँ कुन धान राख्नुभयो यसपालि अँ यसपालि चाहिँ यो नयाँ धान परेछ है नयाँ भने कस्तो भन्दाखेरि त्यो हेर्दा चाहिँ सावित्री जस्तै जस्तै ए जस् भनेपछि भा। सावित्री जस्तै हुन्छ होइन ठिकै छ ठुल्बा होइन अब धानको बिउ पनि राम्रोसँग निस्किँदै रहेछ भइहाल्छ नि ठुलो अब यो राम्रोसँग रोप्नु पनि पर्यो होइन ठुल्पा यो बेड्नलाई एकदमै राम्रो जोगाउनु पर्छ है हामीले ठुल्बा है अब यो धान खेती चाहिँ एकदमै लोकप्रिय खाद्यान्न बाली पनि हो ठुलो भा होइन सबैभन्दा मुख्य जाति पनि यो धान बाली नै नै मानिन्छ सबैजनाले गर्ने नै यो विश्वको जनसङ्ख्याहरूमध्येबाट चाहिँ बाह्र करोड 40 हेक्टर जमिन जति पनि छ नि ठुल्भा त्यो जमिन चाहिँ एकदमै यो धान खेतीको लागि चाहिँ अन्दाज गरिएको पाइएको छ विश्वमा होइन जनसङ्ख्या जनसङ्ख्याको आदि जतिले चाहिँ यो धान बालीलाई एकदमै प्रमुख बालीको रूपमा मा लिएको पाइन्छ होइन ठुलो वा यो धान खेती चाहिँ गरम ठाउँको प्रमुख बाली भए बा? तापनि कम क्षेत्रपक्रममा भएका ठाउँहरूमा पनि यसको खेती गरिएको पाइएको छ होइन ठुलो अधिकांश चाहिँ आकाङ्क्षा हिसाबले चाहिँ उनापचास प्रतिशत उत्तरमा पैँतिस प्रतिशत दक्षिणसम्म यसको खेती गरिएको पाएको छ है ठुल्बा उचाइकै हिसाबले समुद्र सतहदेखि तिन सय मिटर उचाइसम्म खेती गरिएको हुन्छ यसको होइन ठुलबा अनि त्यसपछि दक्षिण पूर्व एसियामा धानको सबैभन्दा बेसी खेती हुन्छ है ठुल्बा फेरि बुझ्नुहोस् गरम भएकोले यहाँ बाह्रै महिना धानको खेती हुनसक्छ यस्ता गरम ठाउँहरूमा किराले हमेसा धान बालीलाई नोक्सानै पुर्याउँछन् फेरि हेर्नु ठुल्बा यी ठाउँहरूमा धानमा हानि पुर्याउने जात जातभन्दा बेसी किराहरू पाएका छन् जसमा ती बिस जातका बेसी हानिकारक मानिएका छन् है ठुलबा हाम्रो देशको पनि प्रमुख खाद्यान्न बाली धान नै हुने पनि भनिन्छ अब आजभोलि राजाको चलन त हरायो क्या र अब चाहिँ त्यो पनि हुन्छ ठुल्ठाइदमै अब हामीले नै परिवर्तन गरेर जाने हो होइन ठुल्पा अब समयअनुसार परिवर्तन गयो भने त भइहाल्छ नि अनि यसको खेती तराईमा भित्ती मधेस धुन उपत्यका र बेसीहरूमा हुन्छ है ठुल्पा फेरि है यसको धान खेतीको बारेमा गरम ठाउँहरूमा वर्षमा दुई बाली धान हुन्छ जाडो ठाउँमा एक बाली मात्र हुन्छ हाम्रोतिर त दुई बाली नै हुन्छ नि त पाकिसकेको छैन त्यो चाहिँ हो ठुलो भा नि यो सानो छाँदाखेरि ठुलो भा जुन गाउँमा बस्दाखेरि ठुलो भा यो घैया भन्ने धान पनि रोप्थेँ नि ठुलो भा आज भैयाको चलन हराखेको छु आजभोलि हरायो है एकदमै एकदमै अब यो घैयाको बारेमा एकदमै गीत पनि सुन्न पाइन्छ होइन ठुल्पा यसको चाहिँ एकदमै अग्लो अग्लो हुन्थ्यो कि यो धान पनि मैले थाहा अनुसार चाहिँ यो अग्लो अग्लो हुन्थ्यो त्यो बेलामा मैले सानोमा थाहा पाउँछ बनाउने चाहिँ एकदमै मिठो हुन्थ्यो यसको अब अहिलेको जमाना चाहिँ हामी गएको रहेछ है ठुल्पा अब यसको पहिचान हामीले गर्नु सक्यो भने यसलाई जोगाउन सक्यो भने अझै राम्रो हुन्थ्यो कि ठुल्पा है यो चाहिँ त्यो चाहिँ बढी पहाडकै हावापानीमा हुने हो कि जस्तो लाग्छ त्यो चाहिँ हो पहाडको हावापानी हुन्छ त्यो भाकालगञ्च ठुल्पालाई मैले सम्झाइहालेँ कि हाम्रो गाउँ घरतिर छ कि छैन ठुल्पा भनेर यसो सोधिहालेको नि त फेरि त्यति रोपिया छैन है त्यति रोप्नु भएको चाहिँ छैन रोपेको थाहा पाउनु भएको छैन है ठुलो बाबा दक्षिण पूर्व एसियामा गरम देशहरूको तुलनामा हामी कहाँ धान बालीमा बहुतै कम किराहरू लाग्दछन् होइन ठुलोबा यिनको क्षति पनि ती देशहरूको तुलनामा कमै पाइन्छन् हामी कहाँ धानमा पाइने मुख्य किराहरू म तपाईँलाई बिस्तारै बिस्तारै वर्णन गर्दै जान्छु बुझाउँदै जान्छु होइन ठुलोबा सुरुमा जाउँ हामी पात चपाएर खाने किराहरू यो धानको पनि पात चपाएर खाने किराहरू र अघिलो खेटाको बिच भागमा एउटा पखेटामा खैरो रङ हुन्छन् शरीरको लम्बाइ बिसदेखि 30 मेमी र पखेटाको फैलावट पैतालिसदेखि 50 मेमी हुन्छ लाब्रेको रंग हरियो अथवा गुलाबी हुन्छ अथवा यी दुवै रङको मिसावट जस्तो हुन्छ हेर्नु स्ुल् यसको शरीरको लम्बाइ भागमा माथिलो चार चारवटा काला धर्साहरू हुन्छन् र बिच भागमा एउटा सेतो धर्सा हुन्छ टाउको खैरो रङको हुन्छ शरीरको लम्बाइ पैँतिसदेखि चालिस मेमे हुन्छ हेर्नु सल्वा एक किरा लाग्ने वनस्पतिहरूमा चाहिँ धानमा मात्र होइन अन्य वनस्पतिहरूमा पनि लाग्छ है ठुलो बाहिर यो किरो चाहिँ धानमा त पर्ने नै भयो लाग्ने नै भयो होइन ठुलो त्यसपछि मकै गहुँ जहुँ त्यसपछि गएर जुनेलो उखु कोदो सुर्ती सिमी गान्टेमुला विभिन्न जातका घाँसहरूमा पनि लाग्दछ है ठुलोवायु किरो चाहिँ यो चाहिँ हामीले थाहा पाउनुपर्ने कुरा हो अनि यो यहाँ जाउँको कुरा पनि आयो जुनेलोको कुरा पनि आयो जुनेलो चाहिँ पाउँछै पाउँदैन आजभोलि गाउँघरतिर करिब करिब हरायो है यसमा यो जुनेलो छ नि ठुल्पा मैले सानोमा खाएको कुरा याद आयो यहाँनिर जुनेलो भनेर तपाईँलाई मैले बुझाइराख्दाखेरि होइन यो जुनेलोको चाहिँ जुन हामीले भुटेर खाँदाखेरि महमिसाएर खाँदा कति मिठो हुन्थ्यो ठुल्बाबुले त अब मलाई त एकदम पुरानो दिनमा फर्काइदिनु भयो यति बेला चाहिँ त्यही त त्यही त ठुलो यो जौ जाउँ भयो जुनेलो भयो अनि गाउँको त्यो पिठोको होइन रोटी बनाउँदैन अझै कति मिठो हुन्थ्यो कि ठुल्पा अब त्यो सानोको कुरा सम्झिने बेलामा अहिले यो तपाईँसँग बोलिराख्दाखेरि सानोको याद आयो कि मलाई त्यही भएर पनि यसो सम्झेको ठुलो भए अनि त्यसपछि यो, यो किराहरूलाई पनि अब फेरि यो फैलावट हुन्छ यो किराहरू कहाँ कहाँ फैलिएको छ भन्ने कुरा पनि तपाईँलाई म बताउँछु है ठुलो भा दक्षिण पूर्वी एसियामा त यसै भयो अनि त्यसपछि अर्जेन्टिना हावाई अस्ट्रेलिया युरोप उत्तर अमेरिकामा पनि यसको चाहिँ फैलावट बेसी पाएको हामीले देख्न सकिन्छौँ है ठुलो यसको क्षतिको प्रकार चाहिँ लाभ्रेहरूले धानको पात खान्छन् खान र इनको सङ्ख्या धेरै भएको बेला इनले बिरुवाको डाँठ र पातको मूल नसाबाहेक सम्पूर्ण भाग खाइदिन्छन् लाभ्रे बढेपछि एकै ठाउँमा जम्मा भएर चाहिँ यसले खाना लाग्छन् र यति बेला चाहिँ यिनीहरूको बाट खन्चुवा चाहिँ हुन्छ एकदमै खनेको एकदमै खाने हुन्छ यिनीहरू यस चाहिँ एकदमै धान बालीमा बाला लागेपछि पूर्ण विकसित लाब्रेहरू बोर्डमा माथिसम्म चढेर बाला काट्दछन् जसले गर्दा इनको नाम बाला काट्ने किरा रहन गएको है ठुलबा यसरी बाला काटेको खेतीमा झट्ट हेर्दा पहिले त गाईबस्तुले चढेको भान हुन्छ हामीलाई अनि मुसैले खाए जस्तो पनि हुन्छ हामीलाई हेर्नुहोस् ठुल्बा धानको गाज पल्टाएर हेरेमा बिरुवाको तल्लो भागमा लाव्रेहरू लुकेर बसेको देखिन्छ फेरि सुकाउन सुक्न लागेको होइन राखेको निरीहीनमा समेत इनले भसक्कै बाला काटिदिन्छन् किर अति लागेको बेला पुरै बाली नष्ट हुन्छ बङ्गलादेशमा सन् उन्नाइस सय पचपन्नमा बाला लागिसकेको पचास आ, हजार एकार धानमा खेतीमा चाहिँ यो किरो लागेर सम्पूर्ण धान नष्ट भएको हामीले पाउन सकिन्छ है ठुलो यो समाचार चाहिँ हामी एकदमै भनेपछि त बरु नेपालमा चाहिँ यति बिक फैलेको चाहिँ छैन ठुलोबा त्यति बेला चाहिँ सात पोइन्ट पाँच लाख रुपियाँको चाहिँ क्षति भएको कुराहरू चाहिँ ज्ञात भएको पाइएको थियो कि ठुलोबा अनि 2030 हजार तिस सालमा यो किराले इलाम जिल्लाको सुलुबुङ माभु जमुना र प्याङ चार पञ्चायतहरूमा करिब साठी प्रतिशत गहुँ बाली र सोही वर्ष नुवाकोट जिल्लाको ठुलो क्षेत्रफलमा मकै बालीमा लागेर ठुलो नोक्सान पुर्याएको थियो होइन ठुल्बा अनि त्यसपछि यो चितवनको उपत्यका हिउँदे मकैमा यो किरो सालिन्दा जस्तो लाग्दछन् पहाडी भेगमा वर्षा याममा मकैमा होइन मधेस तथा भित्री मधेसमा धान बालीमा यो किरो चाहिँ एकदमै लागेको हामी पाइन्छ है ठुलभाइ हामीले यो चाहिँ बुझ्नुपर्छ दुई हजार सालमा चाहिँ जुम्ला हुम्ला र यिनका आसपासका जिल्लाहरूमा मकै बालीमा त हल्कामा चाहिएको थियो यो किरोले चाहिँ ठुलो भाइ भनेपछि अब यो किराको कुरो एकैछिन यही राखौँ अब खाजा पनि देखियो। ए, आउन लागेको थियो अनि त्यसमा अर्पणबाट असारे भएका पनि आउने बेला भयो ठुलो भयो त्यतैतिर लागेन सुनौ ल Oh, my name अर्पण एक सौ चार थोपड़ो पांच मेगा हर्ट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 कोरिया बगेर दम पैसा पठाउन थाले एक था। तपाईँले कलेजमा कोरियन भाषा पढ्न गइहाल्छ मास्टर बाबुले भन्नुभएको सेप्टेम्बरमा जाँच हुँदैछ अरे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 प्लस टू कम्प्युटर कोरियन जापानिज लगायतका विभिन्न भाषा तालिममा नयाँ भर्ना खोलेको जानकारी गराउँदै समयमै सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ सम्पर्क सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्राली काठमाडौँ शाखा कार्यालयहरू सही चोक नारायण घाट शून्य छपन्न पर्सा पाँच तिरासी सात सय नब्बे कावस् र मिलन बोटो बल अंठानबे एक बाईस उन पचास तीन से तीस मनोरंजन तीन सौ जनामिंग सकिने आउनेकर सुविधा स्विमिंग करते खाना सकने व्यवस्था विवाह व्रत बंद बर्थडे पार्टी मीटिंग तथा दुहार जना आटना सकने क्षमता सहित को हल तथा स्विमिंग पुल क्षेत्र सुविधा विशेष सांगीतिक कार्यक्रम को ओपन स्टेज व्यवस्था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 म्यूजिकल सावर डांस रेस्टुरेंट साथ में पर्याप्त पार्किंग होटल गंगोत्री हाईवे साथ ही हाई तीन महीना देख एक सदस्यता लिखा रेस्टुरेंट महत्तर संपर्क मनोरंजन केन्द्र रत्न टाड़ी फोन शून्य 83538 मोबाइल 9855066040 र 9802956045 वेबसाइट www.hmkchiton.com श्रीमान मनोरंजन केन्द्र छै हाम्रो ठाउँमा किन हो मामा हेरेको हेरे हुनु भयो त यही त भन्छ बाबु आकर्षक पार्टीसन हेरू हेरू लाग्ने सिलिङ उस्तै राम्रो यती पनी राम्रो घर बन रा यति मैले सपनामा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टी कार साथ, गर, रङरोगन गरिन्छ सम्पर्क कतार डेको रत्न एक पुरानो जोतिकुलर चितवन मोबाइल अंठानब्बे एक बारह दस नौ सौ नौ गुरुंग मोबाइल अंठानब्बे चार एक्कावन तिरहत्तर दुई सौ तेरह कुलप्रसाद सापोटा मोबाइल अंठानब्बे भइहाल्छ नि ठुल्पा भइहाल्छ यो पोलिया मकै चाहिँ एकदमै मिठो लाग्यो ठुल्पा मलाई यो त्यही त्यहाँदेखि ठुल्पाई एकदमै स्वादिष्ट रहेछ कि यो मकै चाहिँ अब यो भित्रको दुधे मकै चाहिँ कति गुलियो कि ठुल्पा कति गुलियो चिनी हालेर रोप्नु भएको थियो कि मकैमा जस्तो पनि लाग्यो मलाई यति मिठो यति मिठो होइन के हो भए पनि अब मान्छेहरू सहर बजारमा यही मकै भाँचेर लगाएको कति दिन भएपछि बासी भएपछि हजुर पोलेको मकै पच्चिस रुपियाँ तिस रुपियाँ हालेर किन्छन् गाउँ घरमा त आज टिप्यो अहिले भर्खरै पोल्यो अनि बाबु त्यो ठुलो बाबा एकदमै एकदमै अनि ठुलो बाबा खाजा खानुभन्दा अगाडि हामी कुरा गर्दैथ्यौँ कुराकानी गर्दैथ्यौँ धानको बाला काट्ने किरो भन्नु बारेमा होइन यसको जीवनको बारेमातिर कुरा गरौँ है त अब यसको जीवन के कस्तो हुन्छ भन्ने कुरो पनि तपाईँलाई म बताउँछु है त ठुलो यसको जीवनी चाहिँ यस्तो हुन्छ ठुलबा पोथी पुतलीले पातको आधार र डाँठको बिचमा पातको आधार र पातको सङ्गम बिन्दु लिएर लहर मिलाएर फुल पार्दछन् एउटा पुतलीले करिब पाँच सय जति फुल पार्दछन् है ठुलोबा फुलबाट सातदेखि नौ दिनसम्म लाव्रेहरू निस्कन्छन् सुरुमा लाभ्रेहरूले केही दिनसम्म पात पातको हरियो भाग कोत्र खान्छन् र दोस्रो पटक काँचुले फेरेपछि यिनीहरू यतातत्र छरिन्छन् र पातमा दुलो बनाएर खान थाल्छन् हेर्नुहोस् लुभाइ यिनीहरू प्रकाशबाट टाढै रहन्छन् दिनमा यिनी यी माटोमा र खेतको झारपातमा अथवा बिरुवाको तल्लो भागमा लुकेर बस्दछन् यिनीहरूले साँझदेखि बिहानसम्म खाइरहन्छन् फेरि हेर्नुहोस् लाभ्रेले पाँचदेखि छ पटक काँचुली फेर्दछन् जाडोमा यस किराको पटक काँचुली फेरिसकेको सकेका लाव्रेहरू बिरुवाको काटिसकेको टुप्पोमा अथवा माटोमा लुकेर बस्दछन् र गर्मी बढेपछि यी लाभ्रेहरूले केही दिन फेरि खान्छन् र एकपटक काँचोले फेर अचल अवस्थामा जान्छन् बुझ्नुभएको छ ठुलोबा अचल अवस्थामा माटोभित्र बित्दछन् भी र यसको रङ खैरो हुन्छ अथवा नौदेखि उन्तिस दिनसम्म चाहिँ यो माटोभित्र रहने भयो जमिनभित्र है ठुलोबा एक जीवनचक्र पूरा होना करीब आठ हफ्ता को समय लग वर्ष में यु कि तीनदि पांच पुस्ता निस्कृ मनसुन राम्ररी सुरु भएपछि अचानक लामो खडेरी पर्नाले यस किराको अचानक आक्रमण हुन्छ हेर्नुहोस् ठुल्बा धानबारीमा बालीमा हेर्नुहोस् ठुल्बा पुतलीहरू तेजले उड्न सक्छन् र धेरै टाढासम्म उडेर जान्छन् चिनमा गरिएको एक अध्ययनअनुसार पुतलीहरू छ सयदेखि चौध किलोमिटर दुरीसम्म चाहिँ उड्न सक्ने कुरा ज्ञात भएको पाएको छ है ठुल्बा कसित देश में इस किराक्रमण होने संभावना पैला नेडियो द्वारा प्रसारित करी कृषक सतर्क कराइंस कि क्षति करना नपाऊ उचित रोकथाम को व्यवस्था करी पा सकता हाई ठूल भाई सूचना चाहिए सर्वसाधारणला कृषक इसी सूचना पाई सके ये किरा रोकथाम तो इस सकने वो किस ठूल भा यह रोकथाम कोई किराब्रेर धान को टुप्पा में लुकर बसने रचल अवस्था में मटो में मा रहने होना धान काटे खेतला ज्योतिदिना कि अवस्था नाशुन सब अनि त्यसपछि पानी पटाउने व्यवस्था भएको ठाउँमा धान काटेपछि खेतमा चारदेखि ती दुईदेखि चार, चार दिनसम्म पानी फटाइदिनाले पनि किराका उक्त अवस्थाहरू नासुन्छ नि दिनसम्म पनि पानी पटाइदिनाले यी किराहरू उक्त अवस्थामा नासुन्छन् धानको पतेरोको रोकथामको लागि मैले तपाईँलाई पछि ब बताउँछु होइन बिसादीहरूको बारेमा बताएअनुसार रासायनिक विषादीको प्रयोग गर्न सकिएमा चाहिँ यसको एकदमै रोकथाम गर्न सकिन्छ है ठुलो यी कुराहरू भयो भने हामीले धानको एकदमै यो किराहरूलाई चाहिँ पात बेर खाने कुराहरू भयो धानको बाला काटेर जुन नाश गरिराखेको अवस्था हुन्छ किराहरूले ती किराहरूले एकदमै हामीले रोकथाम गर्न सकिने भयो हेर्नु सुलुवा yeah. अनि अर्को हुन्छ अर्को किरो धानमा झुन्डा लाग्ने किरो भन्ने हुन्छ हेर्नु सुलुवा झुन्डा oh. अब यसको झुन्डा झुन्डा बनेर खाने भयो धानलाई यो ग्याङ बनेर चाहिँ हिँड्ने भयो हेर्नुहोस् है ठुलोबा यो एक प्रकारको फौजी किरो पनि हो हेर्नु सुलुवा ठुलो झुन्डामा लाब्रेहरू धानका पात खै एउटा गरबाट अर्कोमा सर्दछन् यसको प्रकोप मनसुनको सुरु हातसँगै हुन्छ र यसले खास गरी धानका ब्याटमा भर्खरै रोपेको धान बालीमा क्षति पुर्याउँछन् जसले गर्दा चाहिँ ठुलो एकदमै होस पुर्याउनु पर्छ है यो अवस्थामा चाहिँ यो किरो देखेर चाहिँ त्यही त्यही त नि ठुलो भए त्यही त पानी अटुट रूपमा रहने खेतमा यसको आक्रमण कम हुन्छ हेर्नुहोस् फेरि छिपिएको अथवा छदेखि सात हप्ताभन्दा बढी भएको धान बालीमा यो किराले धान बालीको उत्पादनमा बिस प्रतिशतसम्म क्षति पुर्याएको तथ्य प्रकाशित भएको छ ठुलो भए हेर्नुहोस् है यसको जीवनी धान बाली काट्ने मिल्दो जुल्दो हुन्छ नि फेरि हेर्नुहोस् ठुलो भा अब यो कुरा गर्दा समय त गएको पत्तै पार्ने ठुलो भए हेर्नुहोस् है त्यही त त्यही त्यही त्यही त ठुलो भा अब हेर्नुहोस् न अब चार बजेर चौवालिस मिनट पनि गइसकेछ होइन ए ए भनेपछि अर्को हप्ता यो घडीलाई टक्क मिलाउनुहोस् ठुलो बाबा राम्रोसँग मिलाउनुहोस् अनि त्यो पछि त्यसमा टक्क पत्तो पनि पाइन्छ अब जेठी मसँग तपाईँको कुराकानी पनि राम्रोसँग हुने भयो होइन ठुलो आज चाहिँ अब उजेल पर्नु पर्ला जस्तो लाग्छ घरे ठुला बाह्र जेटिए बाबुको यही छलफल सँगै आजको लागि कार्यक्रम कृषि चौतारीको समय सकिने लागेको छ तपाईँलाई आजको कार्यक्रम कृषि चौतारी कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिक्रियाको लागि हाम्रो ठेगाना हो कार्यक्रम कृषि चौतारी रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्स रत्नगर एक बकुल्लहर चितवन यो ठेगानामा तपाई पत्राचार गर्न सक्नुहुन्छ साथै तपाई तपाईँसँग इमेल इन्टरनेटको सुविधा छ भने आफ्नो प्रतिक्रिया रेडियो अर्क सा फेक कृषि चौतारी में कृषि संबंधी समस्या को छलफल आयम को आज को श्रृंखला प्रविधि का साथी रिजन राजु धन्यवाद दीदी डांडाघरे ठूलावा जेटीए बाबू रण साप कोटा नमस्कार रेडियो उत्तीर्ण होने संपूर्ण विद्या बधाई एवं उज्जवल भविष्य को कामना करते पूर्वी चितवन कई सर्वोत्कृष्ट शैक्षिक संस्था